सिद्धान्त दुई संसारमा केही पनि सित्तैमा आउँदैन स्रोतहरू पर्याप्त छैनन् तसर्थ हामीले छड गर्नै पर्छ उत्पादक स्रोतहरू सीमित छन् तथापि वस्तु तथा सेवा प्रतिको मान्छेका चाहना असीमित छन् र यो हाम्रो ग्रहको वास्तविकता हो नयाँ कपडा लगाउने वा नयाँ गाडी चढ्ने वा थाइल्यान्डमा छुट्टी मनाउने रहर नभएको को होला अझै धेरै फुर्सद रमाइलो र घुमफिरका लागि समय भइदिए कस्तो हुन्छ होला के तपाईँले नयाँ मर्सिडिजमा किदै कुनै समुद्रको किनारमा भएको आफ्नै आलिसान महलमा समय बिताउने सपना देख्नुभएको छ हामीमध्ये अधिकांशले कि सबै र अन्य धेरै कुराहरू हामीसँग होस् भन्ने चाहन्छौँ तर हामीहरू स्रोतको अभावले गर्दा बाँधिएका छौँ यो अभावमा समयको सीमित उपलब्धता पनि जोडिन आउँछ चाहेको जति सबै कुरा हामीले पाउँदैनौँ त्यसैले हामी विभिन्न विकल्पमध्येबाट छनौट गर्न बाध्य छौँ कुनै पनि कुरा सित्तैमा आउँदैन कुनै एउटा काम गरिरहँदा हामीले मत्तो दिने अर्को कुनै काम गर्ने अवसर गुमाएका हुन्छौँ यही भएर अर्थशास्त्रीले सबै लागतलाई अवसर लागतको रूपमा परिभाषित गर्छन् धेरै लागतहरू पैसामा मापन गरिन्छन् तपाईँले कुनै एक वस्तु उप खर्च गरेको पैसा अन्य कुरामा खर्च गर्नका लागि उपलब्ध हुँदैन तपाईँको खरीदको अवसर लागत भनेको पहिले खरीद गरिएको वस्तुमा खर्च भएको रकमबाट आउन सक्ने अन्य वस्तुको मूल्य हो तर कुनै पनि कुरा गर्नका लागि तपाईँले पैसा खर्च गर्न पर्दैन भन्दैमा उक्त कुरा मूल्यहीन हुँदैन नदी किनारमा टल्दै सूर्यास्तको मजा उठाउनका लागि पैसा खर्च गरिरहनु पर्दैन तर यो विचरणको पनि अवसर लागत हुन्छ यो विचरणमा खर्च गर्ने समय तपाईँले अन्य कुनै महत्त्वपूर्ण कामका लागि जस्तै किताब पढ्न वा साथीभाइलाई भेट्नका लागि खर्च गर्न सक्नुहुन्छ उपभोक्ता र उत्पादक दुवैको छनौटमा लागत समावेश भएको हुन्छ उपभोक्ताको सन्दर्भमा मूल्यको रूपमा देखिने कुनै पनि वस्तुको लागतले खरिद गर्न सकिने अन्य वैकल्पिक वस्तुसँग तुलना गर्न हामीलाई सहयोग पुऱ्याउँछ यदि हामीले यी लागतहरूको बारेमा विचार नगर्ने हो भने गलत सामानमा पैसा खर्च हुने सम्भावना उच्च हुन्छ ती सामान तथा सेवा हामीले किन्न सक्ने अन्य सामान वा वस्तु जत्तिकै मूल्यवान नहुन सक्छन् उत्पादकहरूको पनि आफै लागत हुन्छ कुनै पनि वस्तुको उत्पादन गर्न वा कुनै पनि सेवा प्रदान गर्दा लाग्ने श्रोताको लागत उदाहरणका लागि काठ फलामे र ढुङ्गा एउटा नयाँ आवाज बनाउनका लागि प्रयोग हुँदा अस्पताल र विद्यालय जस्ता अन्य संरचना बनाउनका लागि चाहिने स्रोत त्यसमै खर्च हुन्छ स्रोतहरू महँगो हुनुको अर्थ बजारका अन्य क्रेता र विक्रेताले ती स्रोतहरूलाई उच्च महत्त्व दिइरहेका छन् भन्ने हुन्छ नाफा कमाउने कम्पनीहरूले यस्ता सङ्केतहरूमा ध्यान दिन्छन् र त्यसै अनुरूप काम गर्छन् उदाहरणका लागि उनीहरूले कम मूल्य पर्ने वैकल्पिक वस्तुहरूको सधैँ गरिरहेका हुन्छन् तर सरकारी नीतिहरूले यस्ता सङ्केतहरूलाई व्यवस्था गरिरहेका हुन्छन् सरकारले कर बढाए वा अनुदान दिएर स्वतन्त्र तथा खुल्ला बजारबाट स्थापित हुने मूल्यले खडा गर्ने अप्ठ्यारो हटाउन सक्छन् तर यस्ता नीतिले कुनै पनि सन्तुलित अवस्थामा उपभोक्ताले मूल्यवान थानेको स्रोतहरूको सदुपयोग गर्ने बजारको क्षमता घटाउँछ राजनीतिकर्मी सरकारी अधिकारी तथा स्वार्थी समूहले प्राय नि शिक्षा नि स्वास्थ्य वा नि आवास जस्ता कुराहरूमा जोड दिइरहेका हुन्छन् यस्ता कुराहरूले भ्रम सृजना गरिरहेका हुन्छन् यी कुराहरू सितैमा आउँदैनन् यी प्रत्येक सेवा वा वस्तुको विकास गर्न दुर्लभ स्रोत आवश्यक हुन्छन् र तिनलाई वैकल्पिक कार्यहरूमा प्रयोग गर्न सकिन्छ उदाहरणका लागि शिक्षाको प्रबन्ध मिलाउन आवश्यक हुने भवन श्रम तथा अन्य स्रोतहरू खाद्यान्नको उत्पादन बढाउन वा मनोरञ्जनका सुविधा वा वातावरणीय संरक्षणका उपायहरू वा स्वास्थ्य सेवाका लागि प्रयोग हुन सक्छन् शिक्षाको लागत भनेको हामीले अन्य कामका लागि प्रयोग गर्न नमिल्ने गरी प्रयोग भएको वस्तुको मूल्य हो सरकारले एउटा कामको लागत अर्कोमा सार्न सक्छ शून्यमा झार्न पनि सक्दैन आवश्यक लागत एक महत्त्वपूर्ण अवधारणा हो जीवनका सबै कुरासँग अवसर लागत जोडिएर आउँछ हामी सबैजना अभावको संसारमा रहेका छौँ तसर्थ हामीले उपलब्ध माध्यमबाट उपयुक्त विकल्प छोड गर्नुपर्दछ अवसर लागतलाई मनन गर्दा हामीले हामी बाँचिरहेको विश्वलाई अझ राम्ररी बुझ्न सक्छौँ अवसर लागतको प्रभाव श्रम शक्तिको सहभागिता जन्मदर र जनसङ्ख्या वृद्धि दरमा हेर्न सकिन्छ त्यसो त धेरैजनालाई यी विषयहरू अवसर लागतको प्रभाव क्षेत्रभन्दा बाहिरका विषय हुन् भन्ने लाग्छ शिक्षित महिलाको घरभन्दा बाहिर निस्केर काम गर्ने सम्भावना अशिक्षितको भन्दा बढी हुन्छ भनेर तपाईँले कहिले सोच्नु भएको छ यसको उत्तर अवसर लागतमा निहित छ शिक्षित महिलासँग कमाउनका लागि राम्रो अवसर उपलब्ध हुन्छन् त्यसैले उनीहरूको लागि घर लागत उच्च ला हुन जान्छ यो दृष्टिकोणलाई पुष्टि गर्ने तथ्याङ्कहरू उपलब्ध छन् उदाहरणका लागि सन् दुई हजार तेह्रमा अमेरिकी कलेजका डिग्री वा सो सोभन्दा उच्च शिक्षा भएका पच्चिसदेखि चौसठी वर्ष उमेर समूहका उनासी दशमलव पाँच प्रतिशत महिला श्रम शक्तिमा सहभागी थिए भने बाह्र सकेका चौसठी दशमलव चार प्रतिशत कम पढेका छ्यालिस महिला मात्र रोजगार थिए आर्थिक सिद्धान्तले पूर्वानुमान गरे जस्तै यदि श्रमशक्तिबाट बाहिर रहने लागत उच्च हुन गएमा यसरी बाहिर रहने विकल्प थोरै महिलाले मात्र रोज्नेछन् तपाईको विचारमा आर्थिक वृद्धि भई आय उच्च हुँदा जन्मदरमा के कस्तो प्रभाव पर्छ होला कराएसी काम तथा जिम्मेवारीमा खर्च गरिने समयले घरभन्दा बाहिर गर्नका लागि उपलब्ध हुने समयलाई घटाउँछ आयमा वृद्धि भएसँगै बच्चा पाउने र ठुलो परिवारलाई हेरचाह गर्ने अवसर लागत बढ्दछ अत यसबाट अनुमान गर्न सकिने नतिजा जन्मदर घट्नु र न्यून दरमा जनसङ्ख्या बढ्नु हो वास्तविक दुनियामा यो विश्लेषण सही देखिन्छ विगतका दुई शताब्दीमा केही देशको प्रति व्यक्ति आय बढ्दा जन्मदर घट्यो र जनसङ्ख्या वृद्धि दर पनि घट्न थाल्यो अझ भनौँ यो प्रविधि धेरै देशहरूमा दोहोरिरहेको छ विभिन्न देशहरूमा विभिन्न प्रकारका सांस्कृतिक धार्मिक जातीय तथा राजनैतिक संस्थागत भिन्नताहरू रहे पनि सबमा बच्चा हुँदाको उच्च अवसर लागतले उस्तै प्रभाव परेको पाइन्छ अवसर लागत प्रभावशाली अवधारणा हो र यो पुस्तकमा यसको बारम्बार प्रयोग गरिएको छ यदि तपाईँले यो अवधारणालाई आफ्नो चिन्तन प्रक्रियामा समायोजित गर्नुभयो भने यसले उपभोक्ता उत्पादक व्यवसायी राजनीतिज्ञ तथा अन्य निर्णायकर्ताहरूको वास्तविक व्यवहार बुझ्ने तपाईँको क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ त्यसभन्दा बढी यस अवधारणाले तपाईलाई सही छनौट गर्न मद्दत गर्नेछ